दिनु खबर अब उनकी सानी मरि अरे सुनाइदिनु खबर अब उनकी सानी मरि अरे ओइलिएर डालीबाट भुइँमा अझै झरि अरे सुनाइदिनु खबर अब उनकी सानी मरियो ओइलिएर डालीबाट दा भुइँमा अझै झरि अरे दुखीवाला सुनी पराईको हातबाट आफ्नो सिउँदो भरि अरे सुनाइदिनु खबर अब उनकी सानी मरि अरे अमृत थियो तिम्रो माया बिष मेरो जीवन रहेछ अमृत थियो तिम्रो माया बिष मेरो जीवन रहेछ तिम्रो दुनियाँ तिमीलाई छोडी यो दुनियाँ नै सरि अरे ओलाएर डालीबाट भुइँमा झरि अरे बाध्य थिए तिम्रो दुनियाँमा तिमीलाई छाडी जानु पर्यो बाध्य थिए तिम्रो दुनियाँ तिमीलाई छाडी जानु पर्यो भाग्य भए जिन्दगीमा फेरि भेट्ने गरी अरे सुनाइदिनु खबर अब उनकी सानी मरिहरी ओलिएर डालीबाट भुइँमा अझै झरि अरे ओइलिएर डालीबाट भुइँमा अझै झरि अरे मस्तों हजार पै मरे रखी भू म जस्तु हजार पै बार बिस्तार या मर के भू म जस्तु हजार पैसु भू मजस्तू हजार पै हज नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहे साहित्यको साझा फुलबारी कार्यक्रम मेरोरचना कोपरखाईमा बस्नुभएका तपाई सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौं दर्पण पारीका अननीय मित्र रिजन केसीसँगै मसु तपाईँकै के आफ्नै मान्छे दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार गरी इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु पनि विश्वभर तपाईँले हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइलाई लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा एकै साथ सुनेर साथ दिन सक्नुहुनेछ सिसापानी नेपाल डट ब्लग मोहन बिहानी ट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुन सुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र कार्यक्रम मेरो रचनामा रहेर हामी यो बसाइमा रहेर तपाईँकै साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु गजल मुक्तक गीत साहित्यको सबै विधाहरू समेट्ने गर्छौँ हामी रहे रहे। दे दे मा मा यो बसाइमा रहेर र आज पनि तपाईँले नै माया गरेर पठाउनुभएका रचनाहरू मेरा पल्टाभरि छन् र तपाईँका रचनाहरूलाई आज पनि म कार्यक्रम स्थान दिँदै अगाडि जानिनेछु र कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेको थिएँ आजको साहित्यिक दैलोलाई उघारिएको थिएँ निलाम श्रेष्ठजीले काठमाडौँ हाल मलेसियादेखि पठाउनु भएको रचना थियो निकै सुन्दर रचना उनको सुनाइदिनु खबर अब उनकिसानी मरि अरे ओइलाएर डालीबाट भुइँमा अझै झरिअरे दुःखी होलान् सुने खबर नझार्नु आँसु तिमी दुःखी होलान् सुने खबर नझार्नु आँसु तिमी तिम्रो दुनिया तिमलाई छाडी यो दुनियाँ नै सरि अरे ओइलाइ र डालीबाट भुइँमा झरि अरे निकै सुन्दर रचना थियो उहाँको उहाँलाई यो सुन्दर रचनाको लागि यो सुन्दर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि तपाईँले यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला यस्तै यस्तै साथ तपाईँको पाइरहेको यो अपेक्षा छ मेरो र तपाईँले कार्यक्रम रचनामा आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ तपाईँ साहित्यमा कलम चलाउँदै हुनुहुन्छ भने तपाईँले आफ्ना रचनाहरू कार्यक्रम रचनाको यो बसाइसम्म पठाउन कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघा हर्च एक पकुलर चोक चितन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति हारजी दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा पनि आफ्ना रचनाहरूलाई तपाईँले प्रेसित गर्न सक्नुहुनेछ त्यसै गरी फेसबुक चलाउनुहुन्छ फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईँले फेसबुक मार्फत पनि आफ्ना रचनाहरू कार्यक्रम मेरो रचनाको बसाइसम्म सर्च गर्नुहोस् त्यहाँ मेरो रचनाको फेसबुक पेजलाई तपाईँले पाउनुहुनेछ अनि तपाईँको रचनाहरू त्यहाँ पठाउनु भयो भने म कहाँ अवश्य आइपुग्नेछन् र तपाईँको रचनाहरूलाई म वाचन गर्ने नै छु ढिलो नगरीका नाम भने तपाईँको रचनाहरूलाई सरसर्ती अगाडि जोड्छु गजल छ मेरो हातमा चन्द्री मोक्तान तमाङ सिन्धुपाल्चोक तरपुरदेखिनाईको अटल रहो साथ हाम्रो सगरमाथा जस्तै सधैँ अटल रहोस् साथ हाम्रो सगरमाथा जस्तै सधैँ निस्वार्थ नाता भावनात्मक खुनको कुरा गर्नुहुन्न पवित्र माईको सुनको कुरा गर्नुहुन्न झुटको खेती हुन्छ यहाँ छिनी पलको रमझम झुटको खेती हुन्छ यहाँ पानीमा बिलाए रहराउने, नुनको कुरा हुन्न, टिपेर नसक्ने आकाशको जुन गर्नुहुन्न निश्चल प्रेम हँसाएर निश्चल प्रेम हँसाएर निश्चल प्रेम हँसाएर राख्ने सु सधैँ बिरही भाक बाजी राख्ने बजिरहने धुनको कुरा गर्नुहुन्न पवित्र मायको पहार सुनको कुरा गर्नुहुन्न टिपेर नसक्ने आकाशको जुनको कुरा गर्नुहुन्न निकै सुन्दरचना यो सुन्दर रचनाको लागि चन्द्री मुक्तानजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइराखौँ अर्को रचनालाई अगाडि जोड्छु बेलटारी उदयपुरदेखि प्रकाश पुष्पक कुमा राईजी यसरी चलेर गएको छ तिमी आउने दिशाबाट हुरी चलेर गएको छ रात बित पर्खाईल एक्लो पिपल भएको छ शून्य एकान्त पूर्वबाट आधी आएर चौतारीको बर ढलै गएको छ तिमी आउने दिशाबाट हुरी चलिएको छ थिए आशामा नचुटिने नसुटिने तर माया कस्तो निष्ठुरीको मायालुको साथ छलेर गएको छ रात विदेश पर्खाएमा पर दीप चलेर गएको छ यो कस्तो बैगुने मन पनि दी डराए यो मन कस्तो बैगुनी मन पनि सँगै जिउने अजम्भरी बाच टलेर गएको छ रात बितिछ पर्खाएमा दीप सपनाको गल रेटी रेटी र आत्माभित्र रित्तो आकाशको बारमासे फल फलेर गएको छ रित्तो आकाशको बारामासी फल फलेर गएको छ तिमी आउने दिशाबाट हुरी चलेर गएको छ रात बित पर्खाएमा दीप जलेर गएको छ निकै सुन्दरचना यो सुन्दरचनाको लागि प्रकाश पुष्पक पुमा राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा यस्तै यस्तै रचना मैले बसाइँमा रहेर वाचन गर्न पाइराखौँ यस्तै यस्तै साथ मैले पाइराखौँ सधैँभरि र अन्तमा लेख्नु भएको छ कार्यक्रम मेरो रचनालाई म इन्टरनेटमा सुन्ने गर्छु निकै सुन्दर लाग्छ उत्तर उत्तर प्रगतिको कामना गर्छु भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँको यस्तै यस्तै साथ तपाईँहरूको माया र ममताले गर्दा नै कार्यक्रम मेरो रचनाको बसाइ यहाँसम्म आइपुग्न सफल भएको छु र अझै यस्तै यस्तै साथ मैले पाइराखौँ कार्यक्रम मेरो रचनाले पाइरहेको क्षा रइराख्नुहोला त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा रचना रहेको छ उदासीराज हर्कपुर चार ओखल ढुङ्गा हाल गोङ्गोपु चार नयाँ बस पार काठमाडौँदेखि लेख्नुहुन्छ बाँच्नु न मर्नु बनायो मलाई बाँच्नु न मर्नु बनायो मलाई तिम्रो तीम, यादले गलायो मलाई बाँच्नु न मर्नु बनायो मलाई तिम्रो यादले गलायो मलाई भोकको प्यास अनि निन्द्र लुटनाले भोकको प्यास अनि निन्द्र लुटनाले इकोहरी न लाग्यो मलाई तिम्रो यादले गलायो मलाई बाँच्नु नर्नु बनायो मलाई प्रतिस्पर्धामा बा आमा राखेर प्रतिस्पर्धामा बा आमा राखेर आफ्नै भाइले हरायो मलाई तिम्रो यादले गलायो मलाई बाँच्नु नयो मलाई एक हातले बन्दुक दिएर एक हातले बन्दुक दिएर अर्कोमा कलाम थमायो मलाई बाँच्नु न मर्नु बनायो मलाई तिम्रो यादले कलायो मलाई उदासी चेहेर च्यातिने गरी उदे... उदासी चेहेर च्यातिने गरी खुब मजाले हाँसायो मलाई दे। बाँच्नु न मर्नु बनायो मलाई तिम्रो यादले दे गलायो मलाई तिम्रो यादले गलायो मलाई उदासी राजुलाईजीलाई पनि यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई गाड़ी जोड्छु लचन पाण्डे लम्केचुहा नगरपालिका चौध कैलाली नेपालदेखि लेख्नुहुन्छ हाल उहाँ मुम्बई भारत हस्पिटलको बेडबाट भनेर लेख्नु भएको छ हाल उहाँ बिरामी पनि हुँदो रहेछ उत्तर स्वास्थ्य लाभको हामी आ, कामना गर्छौँ चाँडै निको भएको हो, हामी कामना गर्न चाहे कार्यक्रम मेरो रचनाको तर्फबाट उहाँको रचनालाई अगाडि जोड्छु जिउने कोसिसमा छु कालसँग मितरी लगाए लगाएर जिउने कोसिसमा छु कालसँग मितरी लगाएर पसिनामै रगत बगाएर हाँसु पलपल पल, -पल खसाएर अब दुई हप्ता पुग्न थाल्यो खाना नखाएको अब दुई हप्ता पुग्न थाल्यो खाना नखाएको मेरै स्वास्थ्यमा नामको भैरस आएर जिउने कोसिसमा छु कालसँग मितेरी लाएर एक छोरा एक मेरो प्यारी छोरी पनि एक छोरा छ मेरो एक प्यारी छोरी पनि कालले तान्न खोज्यो छोरीको मुहार नदेखाएर पसिनामै रगत बगाए आँसु पलपल पल, पल खसाएर अस्तिको हिजोको अस्ति चिहानमै थिए अस्तिको हिजो हिजोको अस्ति चिहानमै थिए आफ्नै चितामा आफै दागबत्ती करारमै सल्काएर पसिनामै रगत बगाएर आँसु पलपल पल खसाएर प्रतीक्षा नगर र समय लाग्ला मलाई खुट्टा टेक्न प्रतीक्षा नगर समय लाग्ला मलाई खुट्टा टेक्न देखाउनेछ फुलको थुङ्गा चाँदिन नै मै एक दिन उदाएर जिउने कोसिसमा छु कालसँग मितरी लगाएर पसिनामै रगत बगाएर आँसु पलफल खसाएर पसिनामै रगत बगाएर आँसु पलफल खसाएर लोसन पाण्डेजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद प्रिय मित्र व्यवसायमा रहेर अर्को सुमधुर साङ्गीतिको आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला 你 Oh mm -hmm. mm -hmm. mm -hmm. भेट हुँदा दोबाटोमा तर्किएर किन गयो भेट हुँदा दोबाटोमा तर्किएर किन गयो माया भनी बोलाउँदा झर्किएर किन गयो जिन्दगीको गोरेटोमा सँगै यात्रा गर्छु भने जिन्दगीको गोरेटोमा सँगै यात्रा गर्छु भने आधी बाटो पुऱ्याएर फर्किएर किन गयौ भेट हुँदा दोबाटोमा तर्किएर किन गयो अमर साथ सम्झेथेँ तिमीलाई त मैले अमर साथ सम्झेको थिएँ तिमीलाई त मैले तर आज सिसा जस्तै चर्किएर किन गयो भेट हुँदा धोबाटोमा तर्किएर किन गयो गंगाको चोखो जलपो भन्ठान्थे तिमीलाई गङ्गाको चोखो जल्पो भन्ठान्थे तिमीलाई अल्छि अलाछिने झरी भने तर्किएर किन गयो भेट हुँदा धोबाटोमा तर्किएर किन गयो माया पनि बोलाउँदा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 डट कम डट एनपीबाट पनि विश्वभर तपाईँहरूले हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ बोलिराखेको आवाज तपाईँको आफ्नै मान्छे म मा दिपेन्द्र हो र प्रविधिबाट रिजन केसीको साथ मैले पाइराखेको छु र तपाईँको रचनाहरूलाई वाचन गरिराखेको छु र कार्यक्रमको हामी निकै उतार आर्धतिर छौँ र ढिलो नगरीकन तपाईँहरूको रचनाहरूलाई फटाफट अगाडि फटा जोड्छु यो समयमा फुलको अर्थ के हुन्छ र ओली झरेपछि फुलको अर्थ के हुन्छ र ओलीएर झरेपछि तिम्रो तिम्रो नै हुन्छ लागि जब मेरो मायामा नै विश्वासघात गरेपछि फुलको अर्थ के हुन्छ र ओलिएर झरेपछि तिम्रो पनि बानी उस्तै जस्तो लाग्छ तिम्रो पनि बानी उस्तै जस्तो लाग्छ समाजमा विचार य... त्यो राम्रो मान्छे गयो भन्छन् मरेपछि फुलको अर्थ के हुन्छ र ओलीएर झरेपछि स्वार्थी थियो तिमी अनि स्वार्थी थियो तिमी अनि माया पनि उस्ता उस्तै भारी देखियो त्यही लट्ठी जब खोला तरेपछि फुलको अर्थ के हुन्छ र ओलेर झरेपछि नसोध मेरो खबर जिउँदो लासो भइ जु नसोध मेरो खबर जिउँदो लास भए जिएको छु पर अहिले तिम्रो सिउँदो आफ्नै सामु भरेपछि फुलको अर्थ के हुन्छ र ओली झरेपछि तिम्रै नै हुन भन अब अन्तै बसाइ सर तपाईँलाई पनि धेरै धेरै धन्यवाद छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु शान्ति अधिकारी हुन्छ ले ले बाँकेदेखि उहाँको रचनालाई पनि अगाडि जोड्छु यो समयमा अब सानै मर्छु भन्ने सँगै नडराउ अब सानी मर्छु भन्ने सँगै कान्छी ल्याए तलाइ नदी तर्छु भन्ने सँगै झुक्यो हिजो दबाबमा अब झुक्नु किन झुक्यो हिजो दबाबमा अब झुक्नु किन मर्दा हुँ नित त सी त म हर्छु हर्छु भन्नेसँग नडराउ अब सानी मर्छु भन्नेसँग सकिन्छ नि काम गर्न सिप भएपछि सकिन्छ नि काम गर्न सिप भएपछि रुनुहुन घर नाट पार्छु भनेसँग नडराउ अबसानी मर्छु भन्नेसँग विश्वस्तको जिन्दगीमा सम्झौता के गर्नु विश्वस्तको जिन्दगीमा सम्झौता के गर्नु समाजको नजरमा झार्छु भनेसँग नडराउ अबसानी मर्छु भन्नेसँग हाँसु लुटी हाँसु दियो नलाऊ फेरि माया हाँसु लुटी हाँसु दियो नलाउ फेरि माया ग्रीन गर्दै पर पर सार्छु भनेसँग नडराउ अब सानी मार्छु भनेसँग कान्छी ल्याई तलाई नदी तार्छु भन्नेसँग निकै सुन्दर रचना शान्ति अधिकारीजीलाई पनि यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु जिएम दिपु दिपेन्द्र दी लेख्नुहुन्छ खोला गाउँ रुकुमदेखि म सम्झन्छु पलपल आँखैभरि घुम्छ म सम्झन्छु पलपल आँखैभरि घुम्छ तिम्रो गुलाबी आँचल आँखैभरि घुम्छ हामी बस्ने रोधीघर सलैजुको भाका हामी बस्ने रोधीघर सलैजुको भाका घिन्ताङ घिताङ मादल आँखाभरि घुम्छ म सम्झन्छु पलपल आँखाभरि घुम्छ तिमीलाई सुहाउने चट्टै त्यो रातो कुर्था तिमीलाई सुहाउने चट्टै त्यो रातो कुर्था त्यसै माथि नीलो सल आँखा भरि घुम्छ म सम्झन्छु पल आँखा भरि घुम्छ गजल लेखेर बस्छुमा एक्लै ले गन्त तामा गजल लेखिएर बस्छु म एक्लै कान्तमा गजलसँगै त्यो गजल आँखा भरि घुम्छ म सम्झन्छु पलपल आँखा भरि घुम्छ तिम्रो गुलाबी आँचल आँखा भरि घुम्छ आफ्नो मायलुको त्यो अनुहार आफ्नो आँखामा घुमेका कुराहरू हुँदैथ्यो जिएम दिपुजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई जोड्छु कमल सङ्घर्ष ठुले साइन आश्रमदेखि लेख्ने हुन्छ भएन तिम्रो पारा ढुङ्गा हुर्का हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झर्छौ तारा ढुङ्गा हिर्काएर अचेल यो सहरमा सिसाले पनि अचेल यो सहरमा सिसाले पनि चलाउँछ गुजारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर उनले देहीको कमलमा लेखिएको थियो उनले देहीको कमलमा लेखिएको थियो देश बन्दैन प्याएर ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर तिमी बन्दुक चलाएर पनि निर्दोष तिमी बन्दुक चलाएर पनि निर्दोष अनि महत्याएर ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर मन मनले मनलाई सुटुक्क भन्न सकिन्छ मनले मनलाई सुटुक्क भन्न सकिन्छ गर्नै पर्छ र इसारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कमल सङ्घर्षजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै अर्को रचनालाई अगाडि जोड्छु प्रवासी सूर्यजी सूर्य बहादुर थापाजी लेख्नुहुन्छ र जस गोठ छ जल जा, जल जलजली दैलेख हाल गान्धीधाम गुजरात भारादेखि लेख्नुहुन्छ के हो अचेल माछासँग जाल सोध्छौ तिमी के हो अचेल माछासँग जाल सोध्छौ तिमी भोका भिखारी भिखारीसँग अनिकाल सोध्छौ तिमी बम्र बारुदले नष्ट भएको मुलुक देखेर पनि बम्र बारुदले नष्ट भएको मुलुक देखेर पनि फेरि विद्रोहीहरूसँग हडताल सोध्छौ तिमी भोक भिखारीसँग अनिकाल सोध्छौ तिमी सुन्दैन तिम्रो पुकार कालो धनमा व्यस्त सरकार सुन्दैन तिम्रो पुकार कालो धनमा व्यस्त सरकार बहिरो सरकारसँग कहाँ छ भने पल सोध्छौ तिमी भोका भिखारीसँग निकाल सोध्छौ तिमी वैशमा माथि युवतीमा नजर जान्छ तिम्रो वैशमा माथि युवती युवतीमा नजर जान्छ तिम्रो जेवाल सुत्छौ तिमी भुक् भिकारीसँग अनिकाल सुत्छौ तिमी जब आउनेछ प्रवासी तिम्रो साथ माग्ने एक दिन जब आउनेछ प्रवासी तिम्रो साथ माग्ने एक दिन पक्कै कति छ तेरु र मेरो अन्तर आल तिमी किहु अचेल माछासँग जाल सुत्छौ तिमी भुख भिकारीसँग अनिकाल सुत्छौ तिमी प्रवासी सूर्यका बहादुर काजीजीलाई यो सुन्दर लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर साथ अझैभरि सधैँभरि पाइरहेको मैले र त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा नेत्र अविरलजीको रचना छ कसलेहरू कर्णालीमा भुक्कै छन् लाला बाला दिन रात रोकै छन् ध्यान कसको गयौँ र खै त्यहाँ खै ध्यान कसको गयौँ र त्यहाँ खै हर नेताका खुट्टा छोकै छन् लाला बाला दिन रात रोकै छन् लालाबा रोकै छन् अत्याचारी यहाँ यही देश छन् लाला दिन रात रोकै छन् त्यस्तो खास दिन कुनै छैन यहाँ त्यस्तो खास दिन कुनै छैन त्यहाँ भुको पेट सँगै खुल्ला ढुकै छन् भोको पेटसँगै खुल्ला ढोकै छन् लाला बाला दिन रात रोकै छन् निकै सुन्दर रचना नेत्र विरलजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छु प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले सुनिराख्नु भएको छ कार्यक्रमको अन्त अन्ततिर आइपुग्न लागेका लागे छौँ हामी मुक्त उदासजीको रचनालाई अगाडि किन उही चेरा आउँछ ख्यालहरूमा जवाब खोजिरहेछु आफ्नै सवालहरूमा त्यहाँ पक्कै मेरो देश मुस्कुराएको पाउँछौ तिमीले बिहानै हुनुपर्छ हिमालहरूमा किन उही चेहरा आउँछ ख्यालहरूमा मलाई कसैको तलास गर्नु छ यो गल्तीमा मलाई कसैको तलास गर्नु छ गल्तीमा र त आँखा टासेर राखेको छु झ्यालहरूमा जवाब खोजिरहेछु आफ्नै सवालहरूमा खनेकुरा लिएर आमा चिट्टै आउँछु भन्छन् खनेकुरा लिएर आमा चिट्टै आउँछु भन्छन् नानीहरू भोक बजारी छन् थालहरूमा किन उही चेहरा आउँछ ख्यालहरूमा बुझ्नु रोग लागेपछि जरुर मरिन्छ बुझ्नुहोस् रोग लागेपछि जरुर मरिन्छ किन महँगे बढेको छ अस्पतालहरूमा जवाब खोजिरहेको आफ्नै सवालहरूमा जवाब खोजिरहेछु आफ्नै सवालहरूमा मुक्त उदासीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद प्रिय मित्र यो पसाम रहेरको सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला I don't know. सु मधुर साङ्गीतिक आवाज सँगसँगै अब भने कार्यक्रमको लगभग लगभग अन्ततिर आइसकेका छौँ र आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिसाउने बेला भइसकेको छ यहीँ कतै किनारा लाउने बेला भइसकेको छ र समय सकिसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद कार्यक्रममा आफ्नो रचनाहरू पठाइदिनुभयो सबै सर्जकप्रति आभार प्रकट गर्न चाहिँ र मेरो यो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँको आफ्नो मान्छे म दिपेन्द्र लामा पनि कार्यक्रम रचनाको आजको यो बसाईबाट छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौं नमस्कार